कार्यक्रम शुभ बिहानीको श्रृंखला तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगामा इन्टरनेट अनलाइन गरेर पनि विश्वको जुन सुकी कुना कार्यक्रम शुभ बिहानीको सुरुवात गरौं आजको तिथिमितिबाट आज मिति विक्रम सम्बन्ध दुई हजार सत्तरी साल जेठ महिनाको अठार गते शनिबार तदनुसार दुई हजार तेह्र जुन एक तारिक ज्येष्ठ कृष्ण पक्षे अष्टमी तिथि साँझ पाँच बजेर चौध मिनट उपरान्त नवमी तिथि सतविसा नक्षत्र दिउँसो बाह्र बजेर आठ मिनट उपरान्त पूर्वभाद्रपदा नक्षत्र विष्कुम्भ योग राति एघार बजेर छ मिनट उपरान्त पीति योग बालपकरण आनन्दादि मा आनन्द योग र चन्द्रमा कुम्भ काल बेला राशि यो त भयो आजको तिथिमिति र भने कार्यक्रममा प्रस्तुत गर्छौ तपाईँको आजको दिन के कस्तो रहेको छ राशिफलले तपाईँको आजको दिनलाई के कसरी देखाएको छ अबको क्रममा राख्छौ हामी आजको राशिफल मेष राशि हुने तपाईँको लागि आजको दिन सामान्य रहेको छ सा पढाइ लेखाइतिर एकदमै ध्यान जाने खालको समय पनि रहेको छ र कामको लागि पनि यो समय एकदमै राम्रो देखिन्छ लागि आज व्यापारबाट आर्थिक लाभ हुन अलिक कठिन रहने खालको दिन रहेको छ त्यस्तै गरी मन लगाएर काम गरे पनि आज अरूले नराम्रो ठान्न सक्छन् विचार पुर्याउनुहोला मिथुन राशि हुने तपाईको लागि आज मनमा अनेक तर्कना तिर्सणाहरू उठ्ने देखिन्छन् त्यस्तै गरी मन चञ्चल हुने खालको दिन पनि रहेको छ आज र नराम्रो समाचार पनि सुन्नमा आउन सक्छ केही गर्दा पनि विचार गर्नुहोला कर्कट राशि हुने तपाईँलाई आज परिवारबाट राम्रो निर्देशन रहने त्यस्तै गरी दान पुण्य गर्ने बेला पनि रहेको छ आज रसानातिना सानातिना समस्याहरू आफै हटेर जाने देखिन्छ लागि आज धार्मिक क्षेत्रमा लगानी गर्ने खालको समय रहेको छ त्यस्तै मानसिक चञ्चलता बढ्ने खालको समय पनि देखिन्छ कसैलाई सेवा गर्ने बेला आएको छ आज कन्या राशि हुने तपाईको लागि आजको दिन सामान्य रहेको देखिन्छ गरेका कामबाट सजिलै तपाईँलाई आज सफलता छ, र समाजबाट पनि तपाईँ आज पुरस्कृत हुनुहुनेछ तुला राशि हुने तपाईँको आज विशेष गरी शिक्षाको क्षेत्रमा लाग्नुपर्ने खालको समय रहेको छ विषय परिवर्तन हुनेछ आज र मानसिक पीडा बढ्ने खालको समय पनि रहेको छ केही गरिहाल्ने वातावरण पनि आज नबन्न सक्छ राशि वृश्चिक राशि आज तनसिक बल प्राप्त करना सकने खाले दिन रही माया प्रेम में संलग्न होने खाल को दिन देखि हर एक काम आज तक होने धनु धनुशि हुने तपाईँको लागि आजको दिन सामान्य रहेको छ सा व्यापारबाट पनि आफूले सोचे जस्तो नाफा लिन ना सक्नुहुनेछ तपाईँले आज भन्न सकिन्न त्यस्तै गरी आफूले राम्रो गर्छु भन्दा पनि आज तपाईँलाई अरूले नराम्रो सोच्न सक्छन् संयमित रहनुहोला मकर राशि हुने तपाईँको लागि आज धार्मिक तथा अन्य आध्यात्मिक क्षेत्रको ठाउँमा लगानी हुने खालको समय रहेको छ त्यस्तै गरी मानसिक चञ्चलता बढ्ने खालको समय पनि रहेको छ कुम्भ राशि हुने तपाईँलाई आज त... तपाईँले आज पाहुनालाई स्वागत गर्ने खालको दिन रहेको छ त्यस्तै विभिन्न भोज फते तथा सामाजिक कार्यमा लगानी गर्नुहुनेछ मेन राशि र अन्तमा मेन राशि हुने तपाईले आज विशेष गरी आफूभन्दा ठुला व्यक्तिको राम्रो सल्लाह पाउने खालको समय रहेको छ भेटघाटमा तपाईको समय बेच्ने छ र विचार गरेर हरेक क्षेत्रमा अगाडि बढ्नुहोला यो त भयो आजको राशिफल हुन त राशिफलले जे जस्तो भने पनि तपाईले असल कर्म गर्नुहोस् असल विचार राख्नुहोस् र सधैँ सकारात्मक सोच बनाएर अगाडि बढ्नुहोस् त्यसो गर्नुभयो भने तपाईँका हरेक दिनहरू शुभ रहनेछन् सुखद रहनेछन् तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति विविध जानकारीमूलक प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिराख्नु भएको छ र शुभ बिहानीमा अब भने पालो भएको छ रेडियो अर्पण्क्षे जार्थुब्लोपाज मेकहरसबाट आज के कस्ता कार्यक्रमहरू प्रसारण हुने क्रममा रहेका छन् कुन कार्यक्रम तपाईँले कसको साथमा सुन्न सक्नुहुनेछ सुको बारेमा संक्षिप्त जानकारी प्रस्तुत गर्ने तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी यसरी राख्नु भएको छ यति बेला प्रविधि कक्षबाट मलाई राजको साथ मिलेको छ र तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा र शुभ बिहानी लगत्तै करिब आठ बजेसम्म तपाईँले सिआइएनबाट साझा नेपाल सुन्न सक्नुहुनेछ र बजेको पालो हो ट्राफिक खबरको र ट्राफिक खबर लगत्तै करिब नौ बजेसम्म तपाईँले नेपाल चौतारी सुन्न सक्नुहुनेछ र नौ बजेको पालो हो नेपाल बाढी समाचारको र नेपाल बाढी समाचार लगत्तै करिब दस बजेसम्म तपाईँ सहकर्मी सूर्यको साथमा कार्यक्रम लोक सुन्न सक्नुहुनेछ दस बजेको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै करिब एघार बजेसम्म तपाईँले सहकर्मी सागरको साथमा एक्सन कड सुन्न सक्नुहुनेछ र एघार बजेको पालो हो अर्पण खबरको र अर्पण खबर लगत्तै करिब बाह्र बजेसम्म तपाईँले जस्ट फोन्जो सुन्न सक्नुहुनेछ सहकर्मी सूर्य र म साथ दिनुको लागि उपस्थित हुनेछौँ त्यस्तै गरी बाह्र बजेको पालो हो नेपाल बाढी समाचारको र नेपालबाडी समाचार लगत्तै करिब एक बजेसम्म तपाईँले साथीसँग मनका कुरा सुन्न सक्नुहुनेछ र एक बजेको हेलो हो अर्पण खबरको अर्पण खबर लगत्तै करिब दुई बजेसम्म तपाईले पप ग्यालेरी सुन्न सक्नुहुनेछ आसिया होम डेकोडले सहकार्य गरेको कार्यक्रम सहकर्मी राजनको साथमा 2 बजेको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै करिब बजे बजेसम्म तपाईँले अर्पण समर्पण सुन्न सक्नुहुनेछ र तपाईँलाई साथ दिनको लागि म उपस्थित हुनेछु र बजेको पालो हो नेपालबारी समाचारको र नेपालबारी समाचार लगत्तै करिब चार बजेसम्म तपाईँले रेडियो अडियोबाट धनियाँ के धनिया सुन्न सक्नुहुनेछ र चार बजेको पालो हो अर्पण खबरको र अर्पण खबर लगत्तै करिब पाँच बजेसम्म तपाईँले सहकर्मी दिपेन्द्रको साथमा कार्यक्रम लोक आँगन सुन्न सक्नुहुनेछ पाँच बजेको पालो हो अर्पण बुलेटिनको र अर्पण बुलेटिन लगत्तै पाँच तिसदेखि छ बजेसम्म तपाईँले कथा मिठो सारङ्गीको सुन्न सक्नुहुनेछ र छ बजेको पालो हो नेपाल बाढी समाचारको र नेपाल बाढी समाचार लगत्तै छत्तिसदेखि सात बजेसम्म तपाईँले अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ र सात बजेको पालो हो दैनिक सन्ध्याकालीन प्रस्तुति कार्यक्रम अर्पण शुभसाँझको सौभाग्य वस्तालयले सहकार्य गरेको अर्पण शुभ साँझको व्यवसायमा साथ दिनको लागि म उपस्थित हुनेछु सातीसदेखि आठ बजेसम्म तपाईँले साझा खबर सुन्न सक्नुहुनेछ र आठ बजेको पालो हो नेपाल बाढी समाचारको र नेपाल बाणी समाचार लगत्तै आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म तपाईँले बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ र नौ पन्ध्रदेखि दस बजेसम्म तपाईँले सहकर्मी सा। सुभाषको साथमा कार्यक्रम प्रेम सुन्न सक्नुहुनेछ र दस बजेको पालो हो नेपाल एफएम समाचारको र नेपाल एफएम समाचार लगत्तै करिब एघार बजेसम्म तपाईँले खुल्दुली डट सुन्न सक्नुहुनेछ तपाईँलाई थाहा नै छ हामी एघार बजेदेखि भोलि बिहान बजे बजेसम्म विश्राम लिन्छौँ र भोलि बिहान 4 बजे, बजे पुनः धार्मिक कार्यक्रम प्रभुसनमालाको साथमा तपाईँलाई भेट्नको लागि उपस्थित हुनेछौँ पाँच तिसदेखि पाँच पचपन्नसम्म तपाईँले प्रभात बाढी सुन्न सक्नुहुनेछ छ शा। बजे सिआइएनको साझा खबर छत्तिसदेखि सात बजेसम्म बाढी बहस सात बजे अर्पण समा स्थानीय समाचार र त्यस लगत्तै शुभ बिहानीको अर्को नयाँ श्रृङ्खला लिएर हामी तपाईँलाई भेट्न भोलि पुनः उपस्थित हुनेछौँ युद्ध रेडियो पांच मेघह आज प्रसारण होने कार्यक्रम का झलकने कार्यक्रम महा पालोकमना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 भित्र ढुक ढुकिमा अझबारी यिनै विविध जानकारी सँगसँगै आजको कार्यक्रमको हामी लगभग अन्त अन्तमा पनि आइसकेका छौँ यतिनजेलसम्म तपाईँले शुभ बिहानीको श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पन डट कम लगइन साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु यतिन्जेलसम्मको प्राविधिक साथको लागि र धेरै धेरै धन्यवाद दिँदै शुभ बिहानीको आजको श्रृङ्खलाबाट म प्रतीक्षा पनि विदा हुन्छु नमस्कार यहाँको दिन शुभ रहोस्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 सुन न आज आवास को बिहे में गये दुला सट्टा सब मत हे राखा थे कल् ये सुट लगा रह